बाँकी रहेको जीवन भक्तिमा बिताउने संकल्प गरो जसका जीवनमा पछुताले छुन्छ आफूले गरेका दुष्कर्मको लागि अपिचेदी पापेभ्य पाप कृतम तिमी ज्ञान प्लवेनै वाजेनम सन्तरिष्य हृदयमा पछुत होस् जति नै ठुला पापी हिजो भने पनि मेरो शरणमा आएपछि पावन हुन्छ भन्नुहुन्छ भगवान् हजुरले त मलाई के बाँकी राख्या त दिनलाई सर्वश्रेष्ठ दुर्लभ परम दुर्लभ मानव जीवन बख्स्यो त्यति मात्र होइन ऋषि महर्षिहरूको सन्ततिको नाताले जिउने सौभाग्य दिनुभयो तर भाग्य दुर्भाग्य मेरो आफ्नै यस्तो दुर्गति हुनुपर्ने भवितव्यले गर्दा मैले आफूले यस्तो बनाएँ अब म त्यसो गर्दिनँ प्रभु हजुर त हे भगवान अधम उदाहरण हजुरको नाम जोी माया प्रपञ्च लगी रतन सो जनम गमा रतन सो जनम गमा काम प्रभु मैले कुन त्यत्रो समझदारीसित हजुरको नाम लिएको हुँ र छोराको मुहले उसको स्नेहमा बाँधिर मैले नारायण नारायण नारा नारा नारा जपेका थिए तर भगवान ए करुणा सिन्धु हजुरले त मलाई आफ्नो नाम जप्ने महान भक्त मानिदिनु भयो र आखिरमा त्यो आपतको त्यो मरणको क्षणबाट मलाई कसले बतायो त हजुरकै नामले त बचायो मैले दुवै थरी दाजेर हेरिसके भगवान संसारसितको सम्बन्ध कस्तो छ र हजुरसितको सम्बन्ध कस्तो छ मलाई स्पष्ट भइसक्यो संसारसित जति गाड़ा सम्बन्ध जोडे पनि अन्तमा धोका हुन्छ हजुरसितको नाता कुनै बाहनाले गाँसे पनि परम कल्याणकारी छ ले यो बुझी सको प्रभु यो सुंदर रत्न जस्तु जीवन मैं खेल खेलग्रस्त भारत दुर्गति वाला कुसंग में पड़े बिताए नोक्सान करें रतन सोजन यह माया भ्रम लगी रतन सो जन गमायो हेरौँ त को नाता दाजे हेरौँ एउटा मान्छे मेरो घर भएन सधैँ डेरामा बसेर मेरो इज्जत उठेन कहिले पनि गौरव मयरूप भएन मेरो भनेर मरिमेट्छ रगत पसिना एक गरेर रा। रातौँ दिन दौडेर खटेर खा, खपेर घर बनाउँछ अलिकति इज्जत रहला फलानाको पनि घर बनाऊ भनेर सबैले आदर गर्लान् भनेर तर त्यही घरलाई जगत रगत जसले रगत पसिना एक गरेर बनाएको त त्यही घरले मर्ने मेलामा कति निष्ठुरता देखाउँछ भने ए यो त भित्रै बिद्धिटो त लैजाउँ पाइ जोडेर घर बनाएर मरिमेटी प्रगत पसिना त्यसै प्रति त्यो घर त्यति निष्ठुर हुन्छ मर्ने बेलामा त्यसले बाहिर जानुपर्छ र ताते काड़ो, काड मर ताते काड़ो, पलभर हे प्रभु हजुरको त नाम अधम उदाहरण पतित पाउन अधम उधारण गणिक सो विसरायो अधम उधारण गणिका सोतो प्रभु हजुरले त बिचरी गणिकालाई पनि थाहा दिनु जसले केही जाने अब बुझा थिएन भक्तिले होइन यो सुगाले यो महिनाले राम्रो बोली बोल्न सक्यो भने भाव बढ्छ यसको मलाई पैसा धेरै मिल्छ भनेर बिचरी गोपी कृष्ण कहो सीता राम कहो राधे श्याम श्यामको सिकाउँथे कुनै भक्तिभावले हजुरको एकदम प्रेम पतिक तर त्यस अदना नारीलाई त्यो गणिकालाई पनि हजुरले मेरो नाम जप्ने बाली हो भनेर यसलाई हे अदम उदाहरण हे पति पावन हजुरलाई मैले जीवन भर भन मेरो अनमोल जीवन यसै भयो अब म त्यस्तो हुन दिन्न प्रभु भनेर उसले रोहिकन प्रभुसँग पुकार अधम उदाहरण गणिका तारण विश्राम उदाहरण गणिका तारण सोतो लियो नाम एक लियोस पक्ष सुर दास पछििताबिन को काम भक्त वत्सल भगवानको पति पावन को नामको प्राणी मात्रको सत्य सनातन धर्मको जय जय श्री राधे यसरी अजामिल रोयो प्रभुका चरण कमलमा भगवान भन्नुहुन्छ कसैले मलाई स्वर्णका कलशहरूले रत्नजटित कलशहरूले हजार हजार कलश ल्याएर मेरो अभिषेक गराओस् बन्दा ज्यादा बन्दा महान मेरा प्रेमी भक्तको आँखाको आँसु हुन्छन् जब कसैले आँसु बहाएर मलाई पुकारसम्म त्यो हेर्नै सक्दिनँ भन्नुहुन्छ भगवान् अझ हामीले त्यसरी रोएर गरेको पुकार भगवान्ले सुन्नुभयो त्यसलाई बडो धैर्य मिलो वैराग्य जागो र सम्पूर्ण ममताका सूत्रहरूलाई तोडेर ऊ हरिद्वार गयो र कलखल कल, खलखल कल। गङ्गाजीको पवित्र धारामा प्रतिदिन स्नान गर्थ्यो नित्य जप गर्थ्यो ध्यान गर्थ्यो चिन्तन गर्थ्यो भगवानको भक्तिमा डुबेर अन्तमा जाने बेला भने प्रभु श्रीमन नारायणको नारायण नारायण हरि हरि कृष्ण कृष्ण नाम जप्तै उसले परमपद प्राप्त गरो सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी पुत्रोपचारित छोराको स्नेहले बेलामा नारायण नारायण भन्दै जाने सौभाग्य अजामिनले पाएको थियो त्यति बेला उसको उद्धार भयो भने जसले जीवन भरि प्रेमसँग प्रभुको नाम जप्छन् भक्त भनेर जीवन जिउँछन् तिनको के भन्ने के भनिरहनु यसरी यस कथाको उपसंहार गर्नुहुन्छ बिचरा यमराजको दूतहरू अन्डोलमा परेर गए यमराजको अगाडि भन्न थाल्यो धर्मराजको अगाडि हजुरको पनि यो द्वैत शासन कहिलेसम्म चल्छ पहिला पहिला त हामीले सुनेको थियौँ अदमलाई ल्याउनु पापीलाई उसको हातमा खिचेर ल्याउनु यहाँ भनेर हामी त्यही अनुसार गयौँ त्यहाँ त दिव्य पुरुषहरू आए को को को को हामीलाई डेग चल्न दिएनन् हामी निरुत्तर भएर फर्किनु पर्यो हजुरले बताइदिनु पर्यो हामी कहाँ जाने कहाँ नजाने धर्मराज हामी त अप्ठ्यारो पर्यो धर्मरा कृष्ण विष्णु कृत्य दूतहरू हो तिमीहरूले कुरै नबुझे त्यसै जाने दुःखसारायण नारायण जपिराख्य सुनेर पनि त्यहाँ जाने जसका जिब्राले प्रभुको नामै लिँदैन कहिले जसका चित्तले प्रभुको गुणानुवाद के अरे प्रभुको स्वरूप दर्शन कहिले गर्दै गर्दैन ध्यान चेत स्मर चरण जसको मस्तक प्रभुको स्वरूप देख्ने बित्तिकै झुकेर प्रणाम गर्दैन त्यस्ता अकृत विष्णु कृत्यान भगवानको सेवाको का कुनै कार्य नगर्ने भाग्य वञ्चितहरूलाई हो परिहर भगवत कथा सु प्रभु प्रभुम अन्य दृणाम न वैष्णवानाम। अब अबदेखि याद गर्नु भगवानको कथामा रमेकाहरू भगवानको नाम जप्नेहरू प्रभुका कीर्तन भजन प्रभुको तुलसी माला धारण भक्तितिर लागेको मार्ग उनीहरूको साधना प्रभुको नित्य माला जप गर्ने त्यस्तो पद्धति त्यस्ता लक्षणहरू भएका जो वैष्णवहरू भक्ति साधकहरू हुन्छन् अनन्य भक्तहरू हो त्यस्ताका सामु कहिले नै जानु प्रभु रहम् अन्य त्रिणाम म त अरू अरूका लागि हो नियामक भनेको ती परम भक्तहरू त मेरा समेत वन्दनीय हुन्छन् उहाँहरूलाई त कहिले हेर्न पनि हुँदैन तिमीहरू त्यो भावनाले हामी बाह्रजना भागवत छौँ द्वादश भागवत जसमा शङ्कर भगवान ब्रह्माजी भक्तवर प्रह्लादजी भ्रेगुजी आदि आदि हामी यी गणनाहरू छन् बाह्रजना हामीहरू छौँ म धर्मराज समेत यिनलाई सधैँ याद गर्नु हामी मर्म बुद्ध भागवत धर्मको हेर अझामीले अरू थोकले पाएको हो र त्यो कल्याण भगवानको नामको प्रभाव हो त्यो यतिबाट तिमीहरू सम्झिनु भनेर घरमा जाले तिमीलाई सान्तवना दिएका पावन प्रसङ्गहरू छन् यसपछि देवराजेन्द्रले यज्ञको रचना गरेको त्यो यज्ञमा विश्व आचार्य बनाएको आखिरमा दानवहरूको पनि पोषण होस् भनेर आफ्ना मावलीको हित चिन्तन गरेर विश्व एउटा आउति देव स्वाह अर्को आहुति दान भेशवाह गर्न थालेपछि काम कुरो एकातिर कुमलु बोके अर्कैतिर म ताप्छु मुडो बन्छु घुँडो भन्न थालेपछि अनि विश्वरूपको वध गर्छन् देवराजेन्द्रले त्यसको निवृत्तिको लागि उनलाई बडा चिन्ता हुन्छ एक वर्ष त कमलको नालमा छिपेर समेत तपस्या गर्छन् त्यस अवधिमा नवस राजालाई ल्याएर रा राज्य सिंहास्थन बस हालिन्छ स्वर्गमा दुई दिनका लागि स्वर्गको राजा बन्ने के अवसर मिल्यो त नवस राजालाई मनमत्ता हुन्छन् र सप्त ऋषिहरूलाई पाल्की पुग्छन् सप्त ऋषिहरूले अजिङ्गर हुनु परोस् भनेर स्थापित गरेपछि उनी अजिङ्गर भएर जन्म लिन्छन् त्यसपछि फेरि देवराजेन्द्र एक वर्षको तपस्या पुरा गरेर स्वर्ग सिंहासनारूढ हुन्छन् त्यसपछि विश्व विश्वरूपको मदबाट क्रुद्ध भएका त प्रजापतिले आविचारिक हवन गर्ने भएर इन्द्रशत्रो अर्धस्व स्वाह भनेर इन्द्रशत्रु भनेर पूर्वोदात्त गरेर गरे मन्त्र उच्चारण गर्न थाले इन्द्र शत्रो अर्धशस्व स्वाह त्यसको उल्टो मन्त्र बोलेको परिणाम इन्द्रलाई मार्नै पैदा होस् भनेको त इन्द्रद्वारा मारिनै चाहिँ पैदा भयो बहुवीपट्टि भयो तत्पुरुष हुन सकेन र त्यसको परिणाम इन्द्रद्वारा मारिने भनेर वृत्रासुर जस्तो राक्षस पैदा हुन्छ यज्ञबाट त्यसले सापलाई त्राही त्राही बनाउँछ देवताहरू जताततै मारिनैमा पर्छन् अनि त्यस स्थितिमा वृत्रासुरवतको लागि दधी ऋषिको हड्डी मागेर ल्याउने प्रेरणा भगवान् स्वयं जगदीश्वर प्रभु श्री हरिबाट मिल्छ देवताहरू जान्छन् दधि चिरिषीबाट हड्डी मागेर ल्याएर वृत्रासुरको वध हुन्छ इत्यादि पावन कथाहरू र त्यसै चित्रकेतु राजाको कथा सँगसँगै रहस्यमय कुरा पनि त्यहाँ हुन्छ किनभने वृत्रासुर मर्ने बेलामा त्यहाँ बडो सुन्दर भगवत स्तुति वन्दना गर्दै मर्छ प्रार्थना गर्दै यो कसरी भयो महाराज यस्तो आसुरी शक्ति जस्तो देखिने राक्षस रूपमा प्रकट भएका वृतरासहरूले मर्ने बेलामा प्रभुको स्मरण कसरी गर्न सकु भनेर सोद्धा पूर्व जन्ममा यस्तो त्यसको त्यस्तै त भवितै चित्रकेतु नाम गरेका राजाको पूर्व वृत्तान्त सारा सुनाउनुहुन्छ सुखदेव स्वामी त्यसको रहस्य बताउनको लागि यिनी पावन प्रसङ्ग सँगसँगै उन्चास उत्पत्तिको कथा सुनाएर छैठौँ स्कन्दका कथाहरू सकिन्छन्